तपाईँलाई थाहा नै छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला लिएर हामी हरेक हर दिन बिहान ठीक इसी समयमा आउने गर्छौँ र कार्यक्रममा रहेर तपाईँलाई विविध जानकारीहरू दिने गर्छौँ जस अन्तर्गत आजको तिथिमिति त्यस्तै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ आजको राशिफल त्यस्तै गरी रेडियो अर्पण एक सय आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ सोको बारेमा जानकारी कार्यक्रम शुभ बिहानीको यो श्रृंखला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्टको साथमा www.radioarpan.com डब्लु रेडियो पनि विश्वको जुन सुकी कुनाइराख्नु भएको छ कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट आज मिति विक्रम सम्बद्ध दुई हजार सत्तरी साल जेठ महिनाको तेइस गते बिहिबार तदनुसार दुई हजार जुन 6 तारिक ज्येष्ठ कृष्ण पक्षे तृतीय तिथि साँझ पाँच बजेर नौ मिनट उपरान्त चतुर्दशी तिथि भरूणी नक्षत्र दिउँसो तिन बजेर पन्ध्र मिनट उपरान्त कृतिका नक्षत्र अति योग साँझ छ बजेर चौबिस मिनट उपरान्त सुकर्म युग भद्र नन्द्रमा राति नौ बजेर त्रिचालिस मिनट उपला बिहान छ बजेर <द्चारी> यो त भयो आजको तिथि मिति र अब भने कार्यक्रममा प्रस्तुत गर्छौ तपाईँको आजको दिन के कस्तो रहेको छ त राशिफलले के कसरी देखाएको छ तपाईँको आजको दिनलाई अबको क्रममा हामी राख्छौँ आजको राशिफल मिस राशि हुने तपाईँले आज विशेष गरी यातायातको साधन प्रयोग गर्दा बडो सचेततापूर्वक गर्नुहोला त्यस्तै गरी सानातिना कुरामा पनि आज विवाद उत्पन्न हुन सक्छ विचार गर्नुहोला हुने तपाईँको आजको दिन सामान्य रहेको छ खेलकुद तथा खेलकुदसँग सम्बन्धित कार्य गर्ने वातावरण बन्ने छ आज र सानोतिनो तहको भए पनि तपाईँले आज नेतृत्व वहन गर्नुहोला मिथुन राशि हुने तपाईको आज स्वास्थ्यमा सामान्य खराबी आउन सक्छ यति बेला जति सक्दो छिटो निर्णय लिएर तपाईँले काम गर्नुभयो भने तपाईँलाई देखिन्छ कर्कट राशि हुने तपाईँ आज विशेष गरी विरोधीहरूबाट हर वखत सचेत रहनुहोला सजग रहनुहोला त्यस्तै गरी शत्रुहरूबाट तपाईँलाई बेला अवरोध आए पनि तपाईँको लागि लाभ नै हुनेछ सिंह राशी। राशी हुने तपाईको ती आज यात्रा को अनुकूल समय रही यात्रा सामजिक एवं आर्थिक हिसाब से आज लाभ मिलने देखि राशि कन्या राशि तरी ठूंदा सा सहयोग प्राप्त भई नी शरीर एकदम आनंददायक एवं फूर्ती रहने तुला, राशी। तुला राशी हुने आज मिष्ठान्न भोजन मिल्ने समय रहेको छ इष्टमित्रहरूबाट धेर सहयोग मिल्न सक्छ तपाईँलाई र नै काम गर्ने जागर पनि आउनेछ धनु धनुशि हुने तपाईँको शरीर आज केही आलस्य हुने देखिन्छ गरिराखेको पिसालाई नै तपाईँले निरन्तरता दिनुभयो भने निकै नै राम्रो हुनेछ आज मकर राशि हुने तपाईँको लागि आज मूल्याङ्कनको उपयुक्त समय आएको छ सामाजिक कामको दायित्व बढ्नेछ तपाईँलाई आज र परिवारबाट पनि सद्भाव प्राप्त होला <ुम्णाराश्य> कुम्भ राशि हुने तपाईँलाई आज विशेष गरी जग्गा जमिनको पेसाबाट राम्रो राम आमदानी हुने खालको दिन रहेको छ त्यस्तै गरी आर्थिक प्रगतिले नयाँ कामको प्रस्ताव ल्याउनेछ अन्तमा रा रा मेन राशि हुने तपाईँको लागि आज अतिथि आगमन हुने खालको समय रहेको छ त्यस्तै गरी र खर्च राम्रै हुनेछ धैर्यतापूर्वक काम गर्नुहोला यो त भयो आजको राशिफल राशिफलले जे जस्तो भने पनि तपाईँले असल कर्म गर्नुहोस् असल विचार राख्नुहोस् अनि सधैँ सकारात्मक सोच बनाएर अगाडि बढ्ने गर्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीमा अब भने पालो भएको छ रेडियो अर्पण एक सय आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको साथमा सुन्न सक्नुहुनेछ सा जानकारी प्रस्तुत गर्ने तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सँगै हुनुहुन्छ प्रविधि कक्षबाट रिजनको साथ मिलेको छ मलाई र तपाईँको साथमा छु म प्रतीक्षा र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले सहकर्मी सम्झनाको साथमा नारी सरकार सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले सहकर्मी सुशीलको साथमा मेरो देश मेरो गौरव सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाली समाचारको र नेपालबाडी समाचार, समाचार लगत्तै करिब दस बजेसम्म तपाईँले लोक झन्कार सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले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 करिब एक बजेसम्म तपाईँले नन स्टप बलिउड अन्तर्गत पुराना पुराना गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र एक बजेको पालो हो अर्पण खबरको र अर्पण खबर, खबर लगत्तै करिब दुई बजीसम्म तपाईँले अफलाइन चोइस सुन्न सक्नुहुनेछ र दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार, समाचार लगत्तै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु तिन बजेको पालो हो नेपालवाणी समाचारको र नेपालवाणी समाचार लगत्तै करिब चार, चार बजेसम्म तपाईँले हास्य व्यङ्ग्य सुन्न सक्नुहुनेछ नवीन दहारको साथमा र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले तपाईँकै रोजाइमा रहेका सुमधुर लोकभाकाहरू प्रस्तुत गर्ने कार्यक्रम रोजाइमा लोकभाका सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु पाँच बजीको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र छ बजेको पालो हो नेपालबारी समाचारको र नेपाल बाढी समाचार, समाचार लगत्तै छत्तिसदेखि सात बजेसम्म तपाईँले अर्पण स्थानीय समाचार स्थानी। सुन्न सक्नुहुनेछ र सात बजे तपाईँले लभकुस मोबाइल हाउसले प्रायोजन गरेको कार्यक्रम अर्पण शुभ साँझ सुन्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि सहकर्मी सूर्य आउनुहुनेछ सातीसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्नुहुनेछ र आठ बजेसम्म र आठ बजेको पालो हो नेपालबारी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँले डियर कल्याणको साथमा मेरो कथा सुन्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुल्दुली डट द्प सुन्न सक्नुहुनेछ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 यह तो भेडियो अर्पण एक सौ चार थप्प् पांच मेघहर्स बाज प्रसारण होने कार्यक्रम का झलकने पालो ती पठा भन्मदिन का शुभकामना का प्रस्तुत करने जसको जन्मदिन परेको छ आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने बधाई तथा शुभकामना र कतै जाँदै हुनुहुन्छ कुनै ठाउँको यात्राको तय गर्नु भएको छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौँ रेडियो अर्पण एक सय चार थप्लो तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति विविध जानकारीमूलक प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र यिनै विविध जानकारी सँगसँगै हामी आजको कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ यति जेलसम्म तपाईँले शुभ बिहानीको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम लगइन गरेर विश्वको जुनसुली गुनाबाट तपाईँलाई साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु सम्मको रेतिनजेलँदै शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि विधा हुन्छ नमस्कार यहाँको दिन शुभ रह